नमस्कार अनि धेरै धेरै स्वागत अभिवाद रेडियो अर्पण एक सय कार्यक्रम लौ खानुज गाउँको पर्खाइमा बस्नुहुने तपाईँ सम्पूर्णमा कार्यक्रम लौ गाउँ लिएर आज पनि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक साथी बिष्णु र म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल प्रत्येक बुधबार दिउँसो तिन बजेको नेपाल बाड़ी समाचारपछि लगभग लगभग चार, लग लग चार बजेसम्म रहन्छौँ रेडियो अर्पण एक सय चारवटा पाँच मेगाहर्ज र इन्टरनेट अनलाइनको डब्लुडब्लुडब्लु डट रेडियो अर्पण डट कमको प्रस्तुति कार्यक्रम लौ खानुस गाउँमा कार्यक्रम लौ गाउँमा हामी तपाईँसँग रमाइलो कुराकानीको साथमा रमाइलो खेल गाउँ खानेकथाको खेल खेल्नेछौँ यस खेलमा हामी तपाईँलाई एउटा गाउँ खानेकथा सोध्नेछौँ त्यसैले तपाईँको लागि हामीले दुईवटा बाटो खुल्ला गरिसकेका छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस फेरि पनि यो बाटोलाई स्मरण गर्नुहोला शून्य छप्पन्न र शून्य यी दुईवटा बाटो हुँदै तपाईँ पनि आउनुहोस् अनि गाउँ खाने कथाको उत्तर मिलाउनुहोस् उत्तर मिलाउनु हुने तपाईँ मध्ये एकजनालाई आकर्षक पुरस्कारको व्यवस्था पनि रहेको छ पुरस्कारको व्यवस्था रहेको छ वीरेन्द्रनगरको पहिलो मोबाइल हाउस एमुन मोबाइल हाउस वीरेन्द्रनगर चितौनले गरेको छ भने जहाँ तपाईँले पाउन सक्नुहुन्छ नो नोकिया सामसुङ कलर स्पाइस लाभा र हरेक खाले चाइनिज मोबाइल खरिदनी भरपर्दो तरिकाले मर्मत पनि गर्न सक्नुहुन्छ साथमा वारेन्टी हातेघडी ग्यारेन्टी मोबाइल ब्याट्री पाउनका साथै एनटिसी एनसेल सिडिएमए युटिएलका रिचार्ज कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने वीरेन्द्रनगरकै एकमात्र ठाउँ एमुन मोबाइल हाउस अन्य लागि भने शून्य छप्पन्न लिन सक्नुहुन्छ तपाईँ पनि पुरस्कार जित्न अनि रईल क्राकानी कर इच्छा रख्ह चाहना राख्ह मोबाइल अथवा टेलीफोन उठाने हो रिच्छ्य छप्पन्न पांच तिरसठी तीन सौ बत्तीस रून्य छप्पन्न पांच तिरसठी तीन सौ तेतीस ये भाभे कोई साथी आईस इशारा पाई रहे विष्णु भाट वहाँ स्वागत करमस्कार नमस्कार खो गड़बड़ी हो आवाज दुई तीर भैराक हजार नमस्ते ओहो, ओह लिस्कनेक्ट आवाज भी आगे तब आ सो खेल गाँव खाने कथ को खेल कार्यक्रम लौखानुस् गाँव में प्रत्यक्ष सहभागी जनाछा रख्ह डायल गर्नुहोस् शून्य छपन्न पाँच र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो मिलाउनका लागि विष्णु पनि तम तयार भएर बसिसक्नु भएको छ म पनि आतुर छु तपाईँसँग कुराकानी गर्नको लागि फेरि पनि कोही साथी आइसक्नु भएको इसारा पाएको छु उहाँलाई पो म <laughs> अहिले चाहिँ भित्रै बोलाउँछु उहाँसँग मिठो कुराकानी गर्छौँ हामी हजुर नमस्कार आच्छा खै के भइराखेको छ नेटवर्कको गडबडीले गर्दा होला कुराकानी दोहोरो हुन सकिराखेको छैन फेरि पनि स्वागत गर्छु हजुर नमस्ते नमस्ते हजुर नमस्कार लौ न लौ किन कुराकानी दोहोरो हुन पाएको छैन प्राविधिक गडबडी उताबाट फोन आएको आएछ तर खै कुराकानी भइराखेको छैन विष्णु के भएको हो एक एकचोटि यसो मिलाएर चाहिँ हेर्नु पऱ्यो कुराकानी त गर्नु पर्यो रमाइलो कुराकानी हुन्छ फेरि पनि आइसक्नु भएको छ अर्को जना साथी उहाँलाई स्वागत गर्छु हजुर नमस्कार हेलो नमस्ते नमस्ते ल सुन्यो जी, अब ठीक छ है कहाँदेखि कहाँदेखि को बोल्दै हुनुहुन्छ त्यही त नि हजुर होला अनि हामीलाई बाँकी छ कि छैन स्वागत छ हामी आउँछौँ है त कार्यक्रम सकिएपछि हुन्छ कार्यक्रममा आउनु भएको चाहिँ एउटा गाउँखाने कथा राख्छु है तपाईँको लागि सजिलो छ तपाईँलाई सजिलो परेको छ कि सजिलो नै पारेको छ है <laughs> <laughs> सोधिहाल्छु है त संसारभरि बाह्रवटा देश बाह्रवटा देशमा तिनजनाको रेस के होला एकचोटि फेरि दोहोऱ्याउनु पऱ्यो है संसारभरि बाह्रवटा देश बाह्रवटा देशमा तिनजनाको रेस के होला तिनजनाको रेस त्यो बाह्रवटा देशमा चाहिँ तिनजनाको मात्रै रेस दौडाइ के कसो हो यसको उत्तर मिलाउनु मैले भनिदिएँ भने तपाईँलाई यस्तो लाग्छ कि थुक्कै यति पनि नमिलाएको जस्तो लाग्नु सक्छ कि फेरि अजे एक, एक <laughs> संसार देश, संसारभरि बाह्रवटा देशमा तिनजनाको रेस के होला घमण्डजी हजुर हराउनु भयो नि किन हो त्यसो भए अर्को साथीलाई पालो दिउँ है त हस् नमस्ते हामी सकेसम्म कार्यक्रम लौ खानु गाउँमा गाउँ दिने र लिने पनि गर्छौँ भ्याएसम्म सकेसम्म भन्दा पनि नसक्ने कुरो हुँदैन भ्याएसम्म गाउँ खानेर लिने गर्छौँ कोही साथी फेरि पनि आइसक्नु भएको इसारा पाइरहेको छु उहाँलाई पनि स्वागत गर्छु हजुर नमस्कार अनि यो आवाज कहाँदेखि कसको आएको होला यता है भनेपछि त झन् नैसँग प्रत्येक हप्ता कुरा हुन्छ प्रत्येक हप्ता तपाईँसँग कुराकानी हुन्छ कि ओहो किन हो आजगढबडी भइरहेको छ नि विष्णुजी मिलाउनु पर्यो सुन्नु भएको छ अहिले नेटवर्कको कारणले गर्दा पनि हुनसक्छ यताबाट त विष्णुले मैले एकदम ठिकठाक राखेको छु भनेर भन्दै हुनुहुन्छ विकासजी कार्यक्रम लौखानुस गाउँमा आउनु भएको छ तपाईँको लागि एउटा है त केही बेर अगाडि मैले घमण्डी जिल्ला पनि सोधेको गाउँ खाने कथा हो अब तपाईँलाई राख्दैछु बाह्रको रेस के होला ओ, संसार त्यो देशभित्र तिनजनाको रेस के होला है है नत्र मैले अहिले उत्तर भनिदिने थिएँ त्यतिखेर चाहिँ एकदम सजिलो लाग्छ कि फेरि हुन्छ त फेरि अर्को हप्ता प्रयास गर्नुहोला आजलाई भने छुट्टिन्छौँ है त हवस् नमस्ते मकानपुरबाट विकास ब्लोन हुनुहुन्थ्यो उहाँले पनि मिलाउन सक्नु भएन अब हामी यो प्रश्न एकजनालाई मात्रै राख्छौँ यो गाउँ खाने कथा त्यसपछि भने म आफै भनिदिनेछु यदि नमिलेको खण्डमा फेरि पनि कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्कार कहाँदेखि को बोल्दै हुनुहुन्छ सुमित्राजी रेडियो सुनिराख्नु भएको छ भनेपछि त उत्तर पनि आउँछ होला नसोधौँ कि क्या अर्को सोधौँ क्या हुन्छ <laughs> मैले त्यही प्रश्न नै राखेँ हामी तिनजनालाई एउटै प्रश्न राख्ने गर्छौँ यदि नमिलेको खण्डमा अनि त्यसपछि मात्र उत्तर भनिदिनेछौँ राखिहाल्छु है त तपाईँको लागि संसारभरि बाह्रवटा देश बाह्रवटा देशमा तिनजनाको रेस के होला के भयो उता ट्याक्कै आयो सही जवाफ सुमित्राजी त्यही त नि हेर्नुहोस् न जान्नेलाई सजिलो लाग्छ नजान्नेलाई चाहिँ एकदम गाह्रै लाग्छ तर यो भनिसकेपछि फेरि ओहो यति सजिलो भन्ने फोनै उठेन उठे त्यतिखेर विज्ञापनको बेलामा परेको थियो होला फोन नउठाउने भन्ने त कुरै हुँदैन है हुन्छ अहिले छुट्टिन्छौँ हामी है हवस् नमस्ते बकुलरबाट सुमित्रा सापकोटा आउनुभएको थियो तेस्रो कलरको रूपमा उहाँले चाहिँ ट्याक्कै मिलाउनु भएको छ गाउँ खाने कथाको उत्तर घमण्डजीले पनि सुनिराख्नुभएको छ होला अहिले थुक्क पनि गर्दै हुनुहुन्छ होला यति बेला भने तपाईँको लागि एउटा भाका राख्दछु त्यसपछि फेरि आउनेछु कार्यक्रम सुन्दै गर्नुहोला र एकपल्ट मैले फेरि तपाईँको लागि आउने बाटो भनिदिनु पर्ने हुन्छ शून्य अनि शून्य त्रिसठी तिन सय तेत्तिस यो दुईवटा बाटो हुँदै आउनुहोस् र गाउँले कथाको खेलमा सहभागी हुनुहोस् र यमुन मोबाइल हाउसले राखेको पुरस्कारको भागीदारी हुनुहोस् अबको क्रममा यो भाग केवल तपाईँको लागि औो रात बाबकी छोरी झुमे झिम्माल बाकी छोरी आधारों माला कह माया काली छोकी गोरी आधारो माला कह माया काली छो ओबी चुनर पगला दिलवा की छोरी छोरी ए ठारो माला को माया खाली चौकी गिरी ए ठारो माला को माया खाली चौकी गिरी मन को समाज को दर्पण सुनोण स्टडी इन जापान स्टडी इन जापान एडमिशन ओपन फॉर जनवरी जुलाई 2014 थाउजंड फोर्टीन पे मनी अफर भिस्सा नो भिस्सा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहार्ज र यो कार्यक्रम लौ खानुहोस् गाउँ फेरि पनि स्वागत छ यो छोटो व्यवसायिक विश्रामपछि फेरि पनि उपस्थित भइसकेका छौँ प्रविधि कक्षबाट प्राविधिक साथी विष्णु श्रेष्ठ अनि म तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ कार्यक्रम लौ खानुस् गाउँमा तपाईँ पनि सहभागी हुन चाहनुहुन्छ भने डायल गर्नुहोस् शून्य र शून्य छपन्न कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्नुपर्ने हुन्छ हजुर नमस्ते हजुर नमस्ते सो भनिहाल्नु आराम हुनुहुन्छ नि शक्तिखुरबाट सचिन भन्नुभयो होइन सचिन लामा सचिनजी नसोध्दै भनिहाल्नु भयो त्यही भएर म आति के गरौँ कसो गरौँ भयो कि अनि खाजा खानुभयो भर्खरै ए भर्खरै खानुभयो अनि के गर्दै हुनुहुन्छ आज भोलि हो घाम लागेको हुन्छ ल तपाईको लागि एउटा गाउँ खाने कथा राखिहाल्छ है त त्यसो भए सजिलो छ सजिलो छ कि ल राखिहाल्प पाइलान दुईपट्टि पुच्छर के हो, हो। <laughs> यसको नाम आ, हो। कसो, कसो रे हात्ती हात्ती के भन्छ त हाम्रो कम्प्युटरले है तपाईँको तर ल सही जवाब भनेको छ विजेताको लिस्टमा पढ्नु भएको छ तपाईँ पनि हजुर विजेताको लिस्टमा पढ्नु भएको छ अब तपाईँहरूमध्ये एकजनालाई गोला प्रथाबाट पुरस्कारको व्यवस्था छुट्टिन्छ शक्तिखोर बाचिन लामा आयोजन थी वहां ठेक्क मिला गाऊ को उत्तर तब सक शून्य छप्पन्न पांच तिरसठी तीन सै बत्तीस अून्य छप्पन्न पांच तिरसठी तीन सौ तेतीस लाइल कर मोबाइल हाउस वीरेन्द्र आकर्षक पुरस्कार वीरेन्द्र नगर मोबाइल फसल एमुन मोबाइल हाउस में तौन सकून नोकिया सैमसुंग कलर स्पाइस लवर हर एक खाने मोबाइल खरीदनी भरपर्द तरीका मत साथमा वारेन्टी हाते गरी ग्यारेन्टी मोबाइल ब्याट्री पाउनु साथ है कार्ड होलसेल तथा खुद्रा मूल्यमा पाइने एक मात्र ठाउँ एमओस् यति बेला फेरि कोही साथी आइसक्नु भएको छ उहाँलाई पनि स्वागत गर्नुपर्ने हुन्छ धेरै ढिला नगरौ हजुर नमस्कार हुनुहुन्छ सागर आराम के ढका आज भोलि मे काम छह हमी बाकी खानु कि न सागर जी सागरजी तपा प्रश्न प्रश्न भाई कि बाहरी हड्डी हड्डी हड्डी मासु आसु आंसू मैं गांव खाने कथ राखी सके बुझ अहो कस्तो आवाज डिस्टर्ब आइराखेको छ नि जी आज फेरि एकचोटि राख्छु है त सागरजे बाहिर हड्डी हड्डीभित्र मासु मासुभित्र आँसु के होला फेरि भन्नुहोस् त के भयो होला यसको उत्तर हाम्रो कम्प्युटरले भन्छ कि अब <laughs> ला तपाईको जवाफ दिगिरह त ला दिगिरहन् त सागर जी एर्न अ त अब त फेरि फ्रेश गर्नु होला आजलाई छुटिन छौ नमस्कार नमस्कार अ अघि खोरबाट वहाँले मिलाउन सक्नुभएन फेरि कुई साथी आइ सक्नु भएको छ उहाँलाई स्वागत गर्छु हजुर नमस्कार नमस्कार हजुर आराम हुनुहुन्छ आरामै छु हजुर कहाँदेखि को बोल्दै हुनुहुन्छ शक्तिखोरबाट शिवढुङ्गाना शक्तिखोरबाट शिवढुङ्गाना आज धेरै जना आउनु भएको छ त्य त तिराबाट हजुर कसले जित पनि लागि राखिहालि है तपाईँको लागि मासु मासु एकचोटि <laughs> हड्डीभित्र मासु मासु आसु के होला त्यसो भए अर्को हप्ता प्रयास गर्नु होला आजलाई छुट्टिन्छौँ है त हस् त नमस्ते शक्तिखोरबाटै आउनुभएको थियो शिव ढुङ्गानाजी उहाँले पनि मिलाउन सक्नु भएन तपाईँ पनि आउन सक्नुहुन्छ कार्यक्रम लौ खानुस् गाउँमा रमाइलो खेल गाउँ कथाको खेल अनि एमुन मोबाइल हाउसले राखेको पुरस्कार जित्नको लागि शून्य छपन्न पाँच अनि शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको बाटो हुँदै यति फेरि पनि कोही साथी आइसक्नु भएको छ उहाँलाई फेरि स्वागत गर्नुपर्ने हुन्छ स्वागत गर्छु हजुर नमस्कार आराम हुनुहुन्छ कहाँदेखि को बोल्दै हुनुहुन्छ रादेश स्याङतान भन्नुभयो आराम हुनुहुन्छ नि फेरि अनि खास खानुभयो ल तपाईँको लागि पनि गाउँ खाने कथा राखिहाल्छ है त हामी लगभग लगभग अन्त्यतिर पनि आइसकेका छौँ त्यसैले बाहिर हड्डी हड्डीभित्र मासु मासुभित्र आँसु के होला के होला नरिवल भन्नुभएको छ विश्वजी हाम्रो ल ताली पड्केको छ राधे श्याम ब्लोनजी हजुर ल है कार्यक्रम सुन्दै गर्नु होला अहिले भने छुट्टिन्छौँ हवस् नमस्ते राधे श्याम ब्लोन आउनुभएको थियो उहाँले पनि ट्वक्कै मिलाउनु भएको छ अब के गर्ने एउटा भाका सुन्छौँ यो भाका पछि फेरि पनि आउनेछौँ हामी यति बेला भने तपाईँको लागि राख्दछु यो सुमधुर भाका निम्मुनामे रिमे रि, यो भाग पश्चात फेरि पनि स्वागत गर्छु हुन त अब हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ कार्यक्रम लौ खानुस् गाउँबाट अब छुट्टिनु पर्ने बेला भइसकेको छ आज हामी माझमा आउनुभएको थियो कार्यक्रम लौखानुस गाउँको रमाइलो खेल गाउँखाने कथाको खेल खेल्नको लागि शक्तिखोरदेखि घमण्ड राणा मगर आउनुभएको थियो त्यस्तै गरी मकनपुरबाट विकास ब्लोन बकुलोरबाट सुमित्रा सापकोटा शक्तिखोरबाट सचिन लामा शक्तिखोरबाटै सागर ढकाल शक्तिखोरबाट शिव ढुङ्गाना र अन्त्यमा आउनुभएको थियो रा राधेश्याम ब्लोन उहाँहरूमध्ये आज तिनजनाले उत्तर मिलाउनु भएको छ बकुल्रबाट सुमित्रा सापकोटा शक्तिखोरबाट सचिन लामा हुनुहुन्थ्यो भने राधेश्याम अन्तिममा आउनुभएको थियो उहाँहरूमध्येको एउटा गोला बनाएर लिएर आइसकेको छु मैले विष्णु बिस्न... विष्णुजीलाई जिम्मा लगाएको थिएँ अघिको क्रममा अहिले मेरो हातमा परेको छ गोला आज विजेता हुनुभएको छ शक्तिखोरबाट सचिन लामा सचिन लामाजी तपाईँलाई धेरै धेरै बधाई छ तपाईँले एमुन मोबाइल हाउस वीरेन्द्रनगरबाट आकर्षक पुरस्कार जित्नुभएको छ र हाम्रो प्रविधि कक्षाका प्राविधिक साथी विष्णु श्रेष्ठलाई आफ्नो मोबाइल नम्बर पनि टिपाइदिनु हुनुको लागि अनुरोध गर्दछु अब भने नमस्ते भन्नुपर्ने हुन्छ यति जेलसम्म रेडियो अर्पण एक सय चार र इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमलाई सुनेर साथ दिनुभयो सुनेर साथ दिनुहुने तपाईँ आभार व्यक्त गर्दछु र फोन गर्नुहुने तपाईँ सम्पूर्णमा पनि धन्यवाद र फोन ट्राई गर्नुहुने तपाईँ सम्पूर्णमा पनि हृदयदेखि आभार व्यक्त गर्दछु र प्रविधि कक्षका प्राविधिक सहकर्मी साथी मेरो आवाजलाई तपाईँसम्म समक्ष समा, समाक्ष, तपाईँ समक्ष पुऱ्याइदिनु भयो विष्णु श्रेष्ठलाई पनि धेरै धेरै दे धन्यवाद र एमुन मोबाइल हाउस जसले पुरस्कारको व्यवस्था गरिदिएको छ एमुन मोबाइल हाउसप्रति पनि आभार व्यक्त गर्दै तपाईँको गाउँ खाने कथाको साथी राजन दिल गुरुङ आजको यो श्रृङ्खलाबाट बिदा माग्छु त नमस्ते तपाईँको बाकी पल शुभ रहोस्